मैले अघि नै भने सुरुमा कथा ले पनि लेखेछु होइन अहिले गजलहरू पनि छ मुक्टोहरू पनि मनपर्छ हाइकोहरू पनि मनपर्छ साहित्यको उपन्यासहरू पनि पढ्छु पहिला पहिला कलेजको उसमा दिनमा चाहिँ पढेँ तर अहिले चाहिँ किताब चाहिँ उपन्यासै नपढेको चाहिँ अलिकति धेरै थे नै हो तर मलाई चाहिँ विशेष गरी कविता नै मनपर्छ तर त्यसमा अरू विधालाई म नकार्न सक्दिनँ तर पहिलो नम्बरमा चाहिँ म कविता त्यसपछि कथा कवि हुँ भन्न रुचि लाग्यो त्यसपछि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 तिम्रै पोल्टाभरिका मालाशिरी टुनहरूमा गुन्जिरहँ तिम्रै पोल्टाभरिका मालाशिरी तुनहरूमा गुन्जिरहँ गुन्जिर हुँ कति मिठो यी चाडबाडको के कुरा शीर्षकको कविता लेख्नुभएको रहेछ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 यो खास चाहिँ यो कविता चाहिँ उब्जेको चाहिँ यही बालाबाटै नै हो होइन विगत दस अस्ति दसैँको अगाडि कृष्णा जन्मिष्टको नाममा चाहिँ म हाम्रो यो कृपाल महाराज हाम्रो राढे राढेको तर्फबाट त्यहाँ चाहिँ करिब बाह्र तेह्र दिनको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 धोकाको यतापट्टि यस्तो राख्दा कि मैले बालाको शब्द आएँ फोटो खिचेँ छेउतिर बाला, बाला पनि आयो हात पनि आयो अनि मलाई यो त यो कविता आयो यही कविता अनि यो प्रेमको प्रतीक एउटा भनौँ न प्रेम भन्नेमा एउटा ईश्वरसँग पनि प्रेम हुन्छ प्रेम हुन्छ स्त्रीसँग पनि प्रेम हुन्छ माटोसँग पनि प्रेम हुन्छ हजुर होइन प्रेम सबैसँग हुन्छ नै अनि अलिकति यो मलाई चाहिँ प्रेम भावमा अलिकति जागेको हुनाले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 ते अब पनुन, अब ते मिस्त्री फलाम संबंधी गाड़ी संबंधी काम करी कवि बसंत नकर्मी सुबह संग वहां को कविता सुंदी करते क्रम जारी उज्यालो सुन्दै उजालो सुन भावना जागृति चेतना विचार रेडियो भावना जागृति चेतना रस्तुति को समिश्रणल कविता जालु रेडियो नेटवर्कको कार्यक्रम एकल कविता वाचनमा तपाईँलाई स्वागत छ आजको एकल कविता वाचनमा मसँग कवि बसन्त नकर्मी सुब्बा हुनुहुन्छ उहाँको सिन्दूरको रंगमा इन्द्रणी शीर्षकको कविता संग्रह प्रकाशित भएको छ र आज हामी बसन्तजीको कुराकानी सुन्दै उहाँका कविताहरू सुनिरहेका छौं लामो समयदेखि अथवा उहाँको बाल्यकालदेखि नै उहाँ कविताहरू लेखिरहनु भएको छ दुई सालमा उहाँ जन्मिनु भएको र पुस्तकाकार रूपमा अहिले प्रकाशित भएको छ भक्तपुर शङ्खर चोक उहाँको अहिले बस्ने निवास र त्यहीँको पुस्तेनी हुर्काइ पनि त्यहीँको छ र उहाँले गाडीका पाठ सम्बन्धी अथवा गाडी सम्बन्धी विभिन्न व्यवसायहरू गर्दै पनि आउनुभएको छ आज हामी उहाँसँग कविता सुन्दै उहाँका कुराकानी सुन्दैछौँ वसन्तजी तपाईँलाई फेरि स्वागत छ हजुर धन्यवाद मैं परिचय में तलमाथि करें ठीक है कई छेन फरक एकदम एक्जैक्ट ठीक है अगि हमी कोड़े थे तो तब को घर को ठैक्क बसाई भक्तपुर में क्या होिमी संगठर चोक हजू अनुसार मैं एटाई कवि संचय में भी मेरे एटा कविता संकटर चोक भाव संबंधी कविता हजर हजार संकटर चोक में सकटर चोक मेरे घर को बाटो भर हिड़ी रह संकटहर चोक मेरो घरको बाटो भएर हिँडिरहन्छ जानुपर्छ अलिक पर निमेषमै पेटिन्छ बटुवासित संकटर चोक हेरिरहन्छ चौबाएर चो संकटर चोक हेरिरहन्छ चौबाटोमा चो उभिएर बटुवाका चर्तीकला रमिटेका रमिता व्यापारीको व्यापार प्रेमीहरूको आलिंगन गाड़ीहरूको चोरको टोनी अनि मानिसहरूको कोलाहल संगठर चोकले सहयोग टेरै भयो सड़क जाम संगठहर चोकले सहयोगको धेरै भयो सड़क जाम आन्दोलनमा बालिने टायरको आगो सहयोगको धेरै भयो अतिक्रमण सवारीको चाप सम्मेलन र र्यालीहरू संगठर चोकले सबैले देख्ने गरेको खरपरमा तरकारी बोकेर आउने डाईहरू अचेल देखिँदैनन् संगठर चोकले सबैले देख्ने गरेको खरपरमा तरकारी बोकेर आउने डाईहरू नाङ्ले पस्ले काका काकीहरू डोकोमा तरकारी बेच्ने दिदीबहिनीहरू कसैले संग्र चोकलाई बटाको बटाएको रहेनछ तिनीहरू यो पासपोर्ट बोकेर अरुको सड़क बनाउन गएका छन् विमान चढ़ेर महल सजाउन पठाएका छन् तरकारी उमार्न गएका छन् अर्काको सुरक्षा बनिरहेका छन् यहाँ यहाँ बाँकी मजदूर किसान सरवाराहरू सपना किन्न नसकेको वाहनामा बाढ़ हुर्काइरहेका छन् विभाड बिवा, चर्काइरहेका छन् संगठर चोकले बन्दको ठेकदार देख्छ नेपाल बन्दका हकदार देख्छन, जसको दुर्गन्धले दूषित छ देशका पर्यावरण जसको धुवाले प्रदूषित छ देशको वातावरण संगठर चोक देख्दैछ दलीय झण्डाको सम्मेलनमा झलिरहेको देशको झण्डा संगठर चोक देख्दैछ दलीय झण्डाको सम्मेलनमा जलिरहेको देशको झण्डा अनि शोक मनाइरहेका आत्माहरू संगठर चोक देख्दैछ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 अनि अहिले अझै चाहिँ उहाँसँगै भनौँ न अलिकति त्यो साहित्यको बारेमा पनि ऊ पनि अलिकति त्यही अलिकति डिलचस्मिनी हुनु छ साहित्य सम्बन्धी अब लेख्न नजाने पनि रुचि भयो रुचि चाहिँ छ उहाँलाई परिवारभित्र तपाईँले साहित्यमा लेखिसकेपछि छोराछोरीमा पनि लेखौँ भन्ने खालको चेतना आएको छ कि छैन मौका त्यस्तो परेको छ कि छैन हजुर यस विषयमा त टिटी ऊ त थिएन होइन हजुर हजुर मलाई अलिकति मनमा चिसो लागेको चाहिँ मेरो ससरु बुवा बित्नु भएको दुई वर्ष तिन वर्ष हुन लाग्यो होइन यो मेरो कविताको सङ्ग्रहमा चाहिँ मैले यो पनि एउटा बुवाको नाममा लेखेको छु सस्रुबुवाको उहाँलाई स्रोतका केही फुलहरूमा भन्ने त्यसमा चाहिँ अब म यो वाचन गरौँ सुनौँ जीवन के होला के हो मनुष्यको चोला जीवन के होला के हो मनुष्यको चोला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 मैं चाहे श्यावास जस्तर लेखक राम्रे बसुंजी लिख्स मैं ज्वाई भे मैं ज्वाई को दर्जा में है कि छोरा जस्त साठी को हिशियत में उंले चाहे यो मत साहित्य छठ में लगन चाहिए वहां धेरे प्रेरित करे भर वहाँ को नाम मैं एटा समर्पित लेखे थे एकदम रामो जीवन में खोतलद दे ज्यादा धीरे पटा भेटिशं रो रसरंग काटा होाव बिहल बनाने खाल पात्रा पाटा आए बड़ा मिठो गी देख्व खुशी लो सुखि भी रमाइक को तब कविता पढ़ाखी भक्तपुर को बासना आँच इसी तब को भाषा को संस्कृति बासना आज देश को विविधता को बासना आँगा तब को कलम निरंतर इसी चलो हम साधुवाद शुभ कामना अब लगभग अंत्यर छा कविता अजय सुन्ने समय कुछ आवि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 वर्तमान प्रेमको उडानमा सेर गर्न डुबुल्की मार्न तीनै याडहरूको टुवालो अटाई नटाई म आज एक गरेर पुराना बिर्सेका पाठहरू झैं चुम्न आउँदो रहेछ मायावी पालुवाहरूमा याडहरूको स्पशले चुम्न आउँदो रहेछ मायावी पालुवाहरूमा याडहरूको स्पर्को नानी बनेर सजाउन चाहन्थे तर अफसोज आँखाबाट पानी बनी बग्दो रहेछ याडहरू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 म त मुटु मरेर बाँचेको मान्छे यार नआउनु होटो मरे टूले हुन्छु म त मुटु मरेर बाँचेको मान्छे यारहरू साँचेर रमेको मान्छे तिम्रे यारले बिउजे धन्ने भयो मेरो मुटु तिम्रे यारले बिउजे धन्ने भयो मेरो मुटु तिम्रे यार लिएर टर्किरहेछ अझै पनि तिम्रै यार लिएर टर्किरहेछ अझै पनि बडा मिठो लगभग पाँच दशकको उमेर बिताइसक्नुभयो तपाईँले होइन भक्तपुरमा जन्मिनुभएका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 अथवा कहीँ कहीँ देख्दाखेरि सधैँ यसरी नै हजुरसँग यस्तै पला कुला खुसारी गरेको कुरा गरेको सँगसँगै हजुरको मुहार पनि यसरी हाँसी खुसी सधैँ हेर्न पाउँ देख्न पाउँ यही नै शुभकामना अनि अन्तमा जाँदा जाँदै भनौँ न मनको चाहना पुरा भयो सलाम छ हजुरलाई म सम्झिनेछु है मनको चाहना पुरा भयो सलाम छ हजुरलाई मनको कामना पुरा भयो सलाम छ हजुरलाई समेटो बितिरहन्छ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 एकल कविता वाचनमा मैले भक्तपुर मध्यपुर शङ्कदर चोकका बसन्त नकर्मी शुभ कविजीलाई प्रस्तुत गरेँ सिन्दूरको रंगमा इन्द्रेणी उहाँको पुस्तक र उहाँको पुस्तकको र पुस्तकभन्दा बाहिरका कविताहरू पनि सुन्यौं यो आजको लागि कार्यक्रम एकल कविता वाचनको समय यहीँ सकिन्छ प्राविधिक साथी सशेन्द्र गौतम र म अर्च्युत आजका कवि बसन्त नकर्मीसँगै विदा हुन्छौ न शुभरात्री